बाँच मेघाहजको दैनिक प्रस्तुति कार्यक्रम अर्पण शुभसाजको व्यवसाय लिएर उपस्थित भइसकेका छौँ आज पनि प्राविधिक मित्र विष्णुसँगै तपाईँकै लोकभाकाको सहायात्री म दिवस मगर कार्यक्रम अर्पण शुभसाजको व्यवसायलाई हरेक दिन सुन्न सक्नुहुनेछ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो बाँस मेकाहसमा बेलुका साँझ सात बजेपछि करिब करिब साँढे सात बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय कार्यक्रम अर्पण शुभ व्यवसायमा हामी तपाईँलाई दुईवटा टेलिफोन नम्बर बाटो स्वागत गर्ने गर्दछौँ शून्य र शून्य छप्पन्न पाँच त्रिसठी भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ मिठा मिठा लोकदोरी भएकालाई पनि कार्यक्रममा स्थान दिन्छौँ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु हेलो हो नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ ए ए हुन्छ सन्जुजी कार्यक्रममा आउनुभएको छ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ प्रशिक्षा दिदीलाई राख्दा मेरो बाबा मम्मी बहिनी नेता शान्ति साथी मलाई सम्झिएन हुन्छ सन्जोजी कार्यक्रम आउनुभयो आउँदै गर्नु होला है भने छुट्टिन्छु नमस्कार घाइघाटी बाट्य सन्जो हुनुहुन्थ्यो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ दुईवटा बाटो तपाईँको लागि पनि खुल्ला गरिराखेका सङ्घ कोही मित्र हुनुहुन्छ भनेर विष्णुजीले इजारा गरिराख्नु भएको छ उहाँलाई म स्वागत गर्न चाहन्छु कार्यक्रम शुभ समाज व्यवसायमा हेलो हजुर जञ्जी आजको दिन के कसम बिताउनु भयो तपाईले आजको दिन त्यस्तै भन्नु पर्यो दाइ घुमकाम मलाई सहकार्यमा आउनु भएको छ सन्चन अनि सन्देशको कसको लागि राख्न चाहनुहुन्छ जञ्जी हजुरहरू तपाईलाई हजुर अनि सुजुरा नताला हजुर अनि मलाई सिमीनासिने 1 भने सिमीनासिने सम्पूर्णलाई अनि अन्तिममा आन हाम्रो घर पर्यो हजुर जञ्जी कार्यक्रममा आउनु भो आउँदी गर्नु होला अहिले पनि चुटिन्छ नमस्कार खोराकबाट जुन लामा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना अनि सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हेलो हो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हेटौँडाबाट विष्णु तिमल सिना विष्णुजी के कसरी बिदाइरहनु भएको छ दिनहरू बसी बस हौ भन्नुभयो अनि खाना खानु हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झ नानी सन्देश कसको लागि राख्न चाहनुहुन्छ हजुर हुन्छ विष्णुजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार हेटौडा भाट्य विष्णु तिमल सिन्हा हुनुहुन्थ्यो सुन्ने छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाट्यो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब एउटा मिठो लुकदुरी भाका सुन्छौँ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ ओ नमो नमेला प्रभनी मना पराएको तिम्रै त्यो धनमा लाउँदा नि चाहिँ ताकिन तर्पिने गराएको धेरै नै वर्षा भइसक्यो आशीर्वाद माग्छु निकिने नै रमाइलो ललगुरी भाका थियो थी तिसको भाका रहेको थियो कुमान अधिकारी अनि रमिला न्यौपानीको सुमुद्र आवाज मुसाजीको भाकालाई फिस्टभलमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभसाजको व्यवसायमा कोही मित्र हुनुहुन्छ भनेर विष्णुजीले सरा गरिराख्नु भएको छ उहाँलाई म स्वागत गर्छु हेलो हजुर हजुर भण्डारा ऋषि ऋषिजी खाना खानुभयो ऋषि अधिकारी चिंतन सबस्कार भण्डाराट्य ऋषि अधिकारी आउनुभएको थियो आफ्नो आफन्त निष्ठ मित्रलाई सम्झना अनि सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र को को टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर कामको बोल्दै हुनुहुन्छ गङ्गा तामाङ जलमाया तामाङ जलमायाजी आजको दिन के कसरी बिताउनु भयो बसी बसाउ भन्नु पऱ्यो नि खाना खानुभयो भो? तरिकाले खानु होला है हुन्छ जलमाजी कार्यक्रममा आउनुभएको छ सम्झना अनि सन्देश को कसको लागि राख्नु चाहनुहुन्छ रा हजुर हुन्छ जलमायाजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला हुने छुट्टिन्छ नमस्कार कोराक बाट्य जलमाया तामाङ हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हेलो हो निराजी आजको दिन के कसरी बताउनु भयो बसी बस भन्नु पऱ्यो है अनि खाना खानु भयो हाम्रो भएको छैन कार्यक्रम सकेपछि हुन्छ निराजी कार्यक्रममा आउनुभएको छ सम्झ नानी सम्झिनु चाहनुहुन्छ अनि मेरो ठुलबुवालाई हाजुरआमालाई अनि दिदी भेनाजुलाई अनि दिदीलाई अनि विदेश हुने दाईलाई अनि मेरो साथीहरू रश्मा दिरमाया अनि मलाई मिलो भने चिनि नतिन सक्छौँ मलाई हुन्छ निराजी कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने चुकिन्छु नमस्कार गोराख बाट्य निरा रुम्बा हुनुहुन्थ्यो सुन्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको बाट्यो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब न एउटा मिठो लोकदेरी भाएका सुन्छौँ सू। त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ <त्त्ति> <speaking in> o <foreign> ¿Qué? <language> मनपर्ने मान्छेलाई रोज्न पाइन्छ निकै नै रमाइलो थियो चिज भएका विशेष गरी हाम्रो समाजमा तिसले छोइसकेको छ मिठा मिठा तिस लोक गरी भएकालाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि आनन्द दिलाउने कोसिस हामी गरिराखेका छौँ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ माडीबाट प्रेम कुमारी प्रेम कुमारीजी धेरै दिनपछि आउनुभयो नि त तपाईँ अनि के कसको छ तपाईँको नाना खबर एकदम के छ त अरू हाम्रो पनि सबै सबै छ अनि खाना खाना भयो दादा भइसक्यो हुन्छ सम्झना अनि सन्तोष के कसको लागि राख्नु छ सा? बनाउनु छ हजुरलाई धन्यवाद अनि कन्टमको दादालाई हजुर अनि सुनितालाई धेरै धेरै मुस्किरहेको छु होइन अनि त्यस्तै पर्छ अनि जस जसरी मलाई प्रेम कुमारी भनेर सुन्नुहुन्छ हुन्छ प्रेम कुमारी कार्यक्रममा आउँदै गर्नु होला माडीबाट प्रेमकुमारी कुमारी हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर रा, विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवस्था तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर हेलो हजुर नमस्कार कामको बोल्दै हुनुहुन्छ हर्दी गौडेली तर्पण हो कि जस्तो लाग्यो मलाई मसँग चाहिँ पहिलोचोटि हो कि जस्तो लाग्यो कि कार्यक्रम सकेपछि किन लाग्ने बेला म भनौँला पुष्पजीलाई मेरो तर्फबाट रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हजमा धेरै धेरै स्वागत छ हुन्छ पुष्पजी कार्यक्रममा आउनु भएको छ हामी अन्त्यन्त्यतिर पनि आइपुगेका छौँ सम्झना अनि सन्देश कसको लागि राख्न चाहनुहुन्छ रेडियो मेरो साथी साथी जी कार्यक्रम आऊदी कर पर्साट्य वर्षा जिल्ला बाटो भन्नुहुन्थ्यो पुष्प होडीले फोन गर्नुभएको थियो सम्झ नानी सन्देश राखेर बिदा भइसक्नु भएको छ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो हजुर कहाँबाट हुनुहुन्छ आजको दिनलाई के कसरी बिताउनु भयो नि हुन्छ ताराजी हामी कार्यक्रमको अन्त अन्ततिर आइपुगेका छौँ सम्झना नि सन्देशको त्यसको लागि राख्न चाहनुहुन्छ हुन्छ ताराजी कार्यक्रममा आउनुभयो आउँदै गर्नलाई अहिले भने छुटिन्छौँ नमस्कार भण्डारा बाट्यो तारा प्रजा सम्झनानी सन्देश राखेर रा, विदा भइसक्नु भएको छ सुन्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुन्य पाँच त्रिसठी तिन सय तेत्तिसको दुइटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो नमस्ते हजुर कहाँबाट हुनुहुन्छ धेरै दिनपछि आउनुभयो नि त कहिलेम रमेश बहिनी सम्झना अनि बहिनी सुशीला अनि मेरो बुवा ममिलाई अनि हुन्छ शान्ति चाहिँ कार्यक्रममा आउनुभयो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्ते खोराक बाटी शान्ति लामा हुनुहुन्थ्यो सम्झना अनि सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार नमस्कार दाजू यहाँ बा बोलते हूँ मकानपुर का सन्तजी आज के बिताईाना मकानपुर सन्त पर्जा आईपुग अर्पण शुभसाँझको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ यति सम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मैका हातसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभसाँचको यो श्रृङ्खलालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद फोन गर्ने साथीहरू हुनुहुन्थ्यो गाईघाटबाट सन्जु कुराकबाट जुन लामा भेटौँडाबाट विष्मती भण्डाराबाट ऋषि अधिकारी कुराकबाट जलमाया कुराकबाट निरा रुम्बा मालीबाट प्रेमकुमारी हरपुर पर्सा जिल्लाबाट पुष्प पौडेल भण्डाराबाट तारा प्रजा कुरागबाट शान्ति लामा मकनपुर काँकडेबाट सन्त प्रजा आउनुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र यति सम्म मेरा आवाजलाई रेडियो सेटस म पुऱ्याउने प्राविधिक मित्रका लागि विशेष आभार प्रकट भन्दै तपाईँकै लोकभाकाको सहायत्री म दिवस मगर पनि एउटा मिठो लोकदरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रम अर्पण शुभसाहजको श्रृङ्खलाबाट उजेल पर्छु नमस्कार समाज को दर्पण सुन्न होला